जमेन्ट कलेज इन एस्टन टाइप अहिले अपरान्नको चार बज्यो अहिले अपरान्न चार बज्यो मनोरञ्जन का लागि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 पाँच मेगा संसारभरि भएको अफर चार बजी संयुक्त राष्ट्र संघका महासचिव अन के मलले संविधान सभाको निर्वाचन निष्पक्ष विश्वसनीय एवं प्रजातान्त्रिक रूपमा हुनुपर्नेमा जोड़ दिँदै नेपालको राजनैतिक प्रक्रियामा सघाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ माधव प्रसाद घिमिरेसँग गई राती जेनेभामा भएको भेटवार्तामा महासचिव ओहानले सन् दुई हजार अति कम विकसित मुलुकको सूचीबाट उक्लन नेपालले गरेको प्रयासको सराहना गर्दै विकास लक्ष्य प्राप्तिमा नेपालले हासिल गरेको प्रगतिको प्रशंसा गर्नुभएको छ दिगो राजनैतिक स्थायित्वले दिगो विकासको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने उल्लेख गर्दै उहाँले विश्व शान्ति स्थापनामा नेपाली शान्ति सेनाले पुर्याएको योगदानको स्मरण गर्नु भएको छ नेपाली शान्ति सेनाको बलिदान त्यसै खेर जाँदैन मा मन्त्री घिमरेले संयुक्त राष्ट्रसंघको वडापत्र प्रतिको नेपालको प्रतिबद्धता दोहराउँदै अन्तरिम मन्त्री परिषद गठन तथा संविधानसभा निर्वाचनको मिति घोषणाप्रति राष्ट्रसंघले गरेको स्वागतको नेपाल सरकारको तर्फबाट आभार व्यक्त गर्नुभएको छ नेपालको वर्तमान राजनैतिक अवस्था शान्ति प्रक्रियामा भएको प्रगति तथा मङ्सिर चार गते संविधान सभाको निर्वाचन गर्न सरकारले सरकारले थालेको तयारीबारे जानकारी दिँदै मन्त्री घिमिरेले निर्वाचनका निम्ति राष्ट्रसंघ तथा महासचिवबाट सहयोग एवंक्यको अपेक्षा नेपालले गरेको बताउनु भएको छ सबै राजनैतिक दलहरूलाई निर्वाचनमा सहभागी गराउने सरकारको प्रतिबद्धता दोहोराउँदै मन्त्री घिमिरेले स्वतन्त्र निष्पक्ष निर्वाचनका निम्ति सरकार लागिपरेको जानकारी दिनुभएको छ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि जापानी राजु कुनियोकासीसँग आज बिहान आफ्नो निवास लाचिमपाटमा भएको भेटमा प्रचण्डले असन्तुष्ट दलहरूलाई पनि निर्वाचनमा सामेल गराउन सरकार र रा उच्च राजनीतिक समिति लागि परेको र मङ्सिर निर्वाचन हुने बताएको उहाँको सहयोगी शिव खकुरले जानकारी दिनुभएको छ उहाँका अनुसार राजुत ताका निर्वाचनको तयारी बारे प्रचण्ड समक्ष सीले नेपालमा स्वतन्त्र निष्पक्ष एवं भइरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुझाव दिनुभएको थियो, थियो। साथै उहाँले निर्वाचनका लागि सक्तो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ <laughs> कंग्रेस नेताहरूले नेपाली राजनीतिमा गिरिजा प्रसाद कोइरालाको आवश्यकता खड्किएको बताएका छन् पूर्व सभापति स्वर्गीय कोइरालाको नब्बे जन्म जयन्तीका अवसरमा काठमाडौँमा गरिएको कार्यक्रममा कंग्रेस नेताहरूले कोइराला जस्तो राजनेताको अभावमा राजनैतिक संक्रमणका संक्रमणका लम्किएको बताएका छन् वरिष्ठ नेता शेरबहादुर देवालले कोइरालाई छिटो निर्णय गर्न सक्ने राजनेता भएको बताउनु भएको छ गिरिजा बाबु संक्रमणकालमा छिटो र सबैलाई मनाउन सक्ने राजनेताका रूपमा मैले स्मरण गरेको छु देउवाले भने अहिले नेपाली राजनीतिमा उनको खाँचो रहेको छ वहाँले अब चाहेर पनि मंगिर चार गतिको चुनाव कसैले रोक्न नसक्ने बताउनु भएको छ सरकारको गठनले निर्वाचन सम्पन्न गर्नका लागि भएको हो अब सबै कुरा छाडेर दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ देउवाले भन्नुभयो हल्ला नग्न कार्यकर्ता आग्रह कर महामंत्री कृष्ण प्रसाद सीटौड़ा स्वर्गीय कोईराला को त्यागवा मूलूक में गणतंत्र आगे महामंत्री कृष्ण प्रसाद सीटौड़ा ने मंगसिर चार गति होने चुनाव अब कसरे टा नम में जन आंदोलन का घाइते केदारनाथ तिमन सीन्हन थी राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टी र कौटिल्य शर्मा संरक्षक रहेको संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाबीच एकीकरण भएको छ मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी दुई पार्टीबीच एकीकरणको घोषणा भएको हो आदिवासी मधेसी दलित र पिछडिएका वर्गलाई शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने संकल्प सहित दुई पार्टी बीच एकीकरण एक भएको हो मोर्चाका रक्षक शर्मालाई सद्भावना पार्टीको भातृ संगठन रक्षा बाहिनीको नेतृत्व र संयोजक रविदत्त मिश्र सहितका नेताहरूलाई केन्द्रीय समितिमा स्थान दिइने पत्रकार सम्मेलनमा जानकारी दिएको छ पत्रकार सम्मेलनमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वैद समूह सहितका दलहरू दलको नेतृत्वमा सरकार बनाउन असफल भए पनि प्रधान खेलराज रेग्मीको नेतृत्वमा सरकार बनेको दावी गर्दै अहिले सरकार परिवर्तनको समूहको माग माने नेपालमा कहिले पनि निर्वाचन हुन नसक्ने गर्नु गर्नुभएको छ उहाँले मङ्सिर चार गते कुनै पनि हालतमा संविधानसभाको निर्वाचन गराउनुपर्ने भन्दै त्यो हुन नसके मुलुक अर्को अराजकतामा फस्ने चेतावनी दिनुभएको छ नौल प्राचीको गैँडाकोटमा रहेको अक्सफोर्ड इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजमा आज प्रहरी र विद्यार्थीबीच झडप भएको छ झडपमा प्रहरीको लाठी चार्जबाट पाँचजना विद्यार्थी घाइते भएका छन् पोखरा विश्वविद्यालयसँग विभिन्न भी बाइस पोखरा विश्वविद्यालयसँग विभिन्न बाह्र बुदी माग राख्थे आन्दोलनमा उत्रिएका इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरूले कलेज अगाडि नारा जुलुस गरेपछि गैँडाकोट प्रहरीले विद्यार्थीहरूमाथि धरपकड गरेको हो अक्सफोर्ड कलेज गैँडाकोटमा इन्जिनियरिङ विषय अध्ययनरत विद्यार्थीहरू परीक्षा प्रणाली व्यवस्थित गर्नुपर्ने माग गर्थे आन्दोलनमा उत्रिएका परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्नुपर्ने अड एवनको व्यवस्था खारेज गर्नुपर्ने कोडिङ सिस्टम लागू गर्नुपर्ने जस्ता बाह्र बुझ्ने माग राख्थे विद्यार्थीहरू आन्दोलित रहेका छन् कलेजमा अहिले इन्जिनियरिङ सातौँ र तेस्रो चेमेस्टरको वार्षिक परीक्षा चलिरहेको छ विद्यार्थीहरूले सो परीक्षा स्थगित गर्न समेत माग गरेपछि कलेजमा तनावको स्थिति सृजना भएको हो आन्दोलनरत विद्यार्थीहरूले कलेजको न दुई ख दुई शून्य चार नम्बरको बसमा समेत तोडफोड गरेका छन् विद्यार्थी आशिष पौडेलले पोखरा विश्वविद्यालय अन्तर्गतका कलेजमा आज देशैभरि शान्तिपूर्ण आन्दोलनको कार्यक्रम अनुसार आफूले आन्दोलन गर्दा प्रहरीलाई हस्तक्षेप गरेको बताउनु भएको छ इजिप्टका राष्ट्रपति मोहम्मद मोर्चीले सेनाले दिएको अडचालिस घण्टाको अल्टिमेटमलाई अस्वीकार गरेका छन् सेनाले राजीनामा दिनको लागि दिएको अल्टिमेटमलाई मोर्सीले यसले थप अन्य उत्पन्न गराउने भन्दै अस्वीकार गरेका हुन् मोर्सीले आज बिहान वक्तव्य जारी गर्दै नयाँ राष्ट्रिय सहमतिका लागि आफूले शासन अगाडि बढाउने बताएका छन् सरकारले जनताको इच्छा पूरा गर्न नसकेको खण्डमा त्यहाँको सेनालाई भने हस्तक्षेप गर्ने चुनौती दिएको छ यद्यपि सेनाले सत्ता कब्जा गर्ने नगर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जिप्त के सरकारी अनुसार विदेश मंत्री मोहम्मद कामेल अम्रम ने राजीनामा दिया इजिप्त में राजनैतिक संकट आए पी पांच जना मंत्री राजीनामा दी सकता आईतबार इजिप्ट में लाखों के संख्या में रहकर प्रदर्शनकार ने मोर्ची विरुद्ध प्रदर्शन करे पार्टी मुस्लिम को मुख्यालय अगाडि भएको प्रदर्शनमा आठजनाले ज्यान गुमाएका थिए मोर्सीमाथि देशभन्दा आफ्नो पार्टीको इच्छा र आकाङ्क्षालाई बढी महत्त्व दिएको जनता र विपक्षीले आरोप लगाएका छन् सन् दुई हजार एघारमा भएको क्रान्तिमा होस् मुबारक पदबाट अध्यस्तस्त भएपछि मोहम्मद मोर्सीले इजिप्टमा तीस जुन दुई हजार भएको राष्ट्रपति चुनावमा विजय हुँदै राष्ट्रपति चयन भएका थिए र त्रिदशीय एक दिवसीय क्रिकेटमा आज भारत र श्रीलङ्का भेट्दैछ वेस्ट इन्डिजको किङ किङ स्टनमा हुने खेलमा भारत विराट कोहली र श्रीलङ्का एन्जेलो म्याथुजको कम् कप्तानीमा मैदानमा उत्रै छन् भारतका नियमित कप्तान महेन्द्र सिंह धोनी चोटका कारण आरम्भमा बसेपछि कोहलीले टिमको कप्तानी सम्हालेका छन् धोनीको ठाउँमा अमराती राइडुलाई मैदानमा उत्तारिने भएको छ यसअघि समान एक एक खेल खेलेका दुवै टिमले पराजय भोग्नु परेको थियो दुवै टोलीलाई वेस्ट इन्डिजले स्तब्ध पारेको हो भारत एक विकेट र श्रीलङ्का छ विकेटले पराजित भएका थिए हवस्त अपराह चार बजी को अर्पण खबर सकिए मजिता हमाल बिदा भे नमस्कार